यहाँलाई स्वागत छ धन्यवाद कुल्मीको वस्तु सब लागि हामीले पनि जोड तोडको साथी किनभने त्यहाँ चरम लापरवाही भएको थियो ऊर्जा मन्त्री हुँदाखेरि कारवाही गर्छु हु। भन्नुभएको थियो गर्नुभयो भन्ने पनि सुन्नमा आएको थियो पछिल्लो चरण के भइरहेको छ विद्युत प्राधिकरणले सब स्टेसन नबनाएर अलपत्र पारेको ठेकदारलाई कारवाही प्रक्रिया अगाडि बढाएको थियो पछि ठेकेदारले पुनरावेदन अदालतमा मुद्दा हालेछ र पुनरावेदन अदालतले ठेकेदारलाई मुद्दा जिताएछ यही कारणले त्यो सब स्टेसन अलपत्र परिरहेको छ हामी फेरि पनि निर्माण प्रक्रियालाई अगाडि बढाउनको लागि दबाब दिइरहेका छौँ सब स्टेशन नबन्दासम्म तिन नम्बर क्षेत्रको विद्युतीकरणमा केही कठिनाइहरू उत्पन्न भएका छन् त्यो अवस्थासम्मको लागि पनि वान पोइन्ट को एउटा ठुलो ट्रान्सफर्मर जडान गरेर सब स्टेशन बन्नु अगाडि पनि विद्युतीकरण गर्न सकिन्छ यसकारण लमजोङ जिल्लाबाट त्यो सामग्री ल्याएर गुल्मी जिल्लाको पश्चिम क्षेत्रमा विद्युतीकरण गर्ने अभियानमा सहयोग पुर्याउनको लागि हमी्रिया अगड़ी बढ़ा छो संभवत कई दिन भर लमजु जिलाग्री आने जनता ने भोगी रखिए कठिनाई पूरा करने प्रक्रिया अगड़ी बढ़ने इसलिए कई वर्ष काम करबंदा जनता में विद्युतीकरण दिन को सहयोग नंबर तीन का सामुदायिक विद्युत जल्दा प्राप्त सब गांवी में दस बाहर गांव सुविधा प्राप्त करने स्थिति रहता प्राविधिक हिसाब गिरी तो बनेर प्रयोगबीन होने देख मर्बुङमा राख्नको लागिमा एउटा सब स्टेसन भयो भने अग्लुङदेखि हङ्दीसम्मका जनताहरूलाई विद्युतीकरण गर्नको लागि पनि सहयोग पुग्छ यो एउटा प्रक्रिया अगाडि बढेको छ अर्को वस्तुकै सम्पन्न गर्नको लागि पनि हामीले दबाब दिएका छौँ प्रक्रिया अगाडि बढेको छ यी दुईटा नबन्दासम्मको लागि विद्युतीकरणको लागि मैले अघि भनिसके लमजुङबाट वान पोइन्ट ट्रान्सफर्मर ल्याएर पनि विद्युतीकरण गर्न सकिन्छ जसको लागि हामीले निर्णय गराइसकेका ठेकदारहरूलाई कारवाही गर्ने कालो सूचीमा राखेर दण्डित गर्ने कामबाट वञ्चित गर्ने र उनीहरूबाट क्षतिपूर्ति गराउने सन्दर्भमा राज्यका कदमहरू प्रभावकारी देखिएनन् सरकारले प्रभावकारी कदम चाल्न जरुरी छ देशभरि नै यस्ता प्रवृत्तिका ठेकदारहरू दोस्रो काम नगर्ने ठेकेदारलाई पुनरावेदन अदालतले मुद्दा जिताएर विद्युतीकरण गर्ने जुन हाम्रो अभियान थियो यसमा केही समस्या छन् कालो गर्ने सम्बन्धमा विस्तार गर्ने सम्बन्धमा के कदम चलिरहनु भएको छ तमघा चौरासी सिमल प्युठान जोड्ने मोटर बाटो पिच गर्न का कालो गर्नको लागि बजेटको व्यवस्था भएको छ एकतालिस किलोमिटर पिच गर्नको लागि बहु ठेक्का सम्झौता भएर अबको केही समयभित्रै बाटोलाई चौडा गर्ने र पिच गर्ने प्रक्रिया अगाडि बढ्ने छ यो सोलर वितरण लाख पैतालिस हजार त्यही एउटा विद्यालय लाग्छ बयालिसवटा विद्यालयलाई जोड्दा पाँच करोड चौसठी लाख नब्बे हजार पर्दो रहेछ कुल यो रकम राज्यले बेहोर्छ या अन्य केही राज्यले बेहोर्छ केही विदेशी संस्थाहरूलाई पनि हामीले अनुरोध गरेका छौँ बयालिसवटा विद्यालय मात्र होइन स्वास्थ्य चौकीहरू प्रहरी चौकीहरू केही मन्दिरहरू र जन जनताहरूलाई विद्युतीकरण नहुँदासम्मको लागि सानो उज्यालो भए पनि जनताका घरहरूलाई गर विद्युतीकरण गर्नको लागि समेत पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ मेरो विचारमा करोडौँ रुपियाँ बराबरको सहयोग हामीले ल्याउनेछौँ त्यो जनतामा सेवा हामीले पुर्याउनेछौँ अब क्षेत्र नम्बर तिनका जनतालाई पहिलो कुरा त हामी तोकिएको समयभित्र संविधान दिनको लागि प्रयत्नशील रहेका छौँ त्यसको लागि हामी लाग्नेछौँ म यो सन्दर्भमा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र दोस्रो कुरा क्षेत्र नम्बर तिनमा करिब तीनवटा बाटाहरू पिस गर्ने गरी हामी अगाडि बढेका छौँ यो प्रक्रियामा हामी सफलता प्राप्त गर्नेछौँ जनतालाई सेवा पुग्नेछ यसको साथ साथमा विद्यालय भवन खानेपानी सिंचाई सञ्चार विद्युतीकरण हरेक गाउँहरूलाई जोड्ने बाटाहरू निर्माण गरेर जनताले जे अपेक्षाका साथ हामीलाई निर्वाचित गर्नुभएको थियो जनताको अपेक्षा पूरा गर्ने गरी हामीले जनताले सोचे भन्दा पनि बेसी विकास र सेवा पुर्याउनेछौँ जनतालाई सेवा पुर्याउनेछौँ म यो बहुत आत्मविश्वासका साथ भन्न चाहन्छु कि आजको विकासभन्दा अबको एकाध वर्षपछिको विकास जनताले फरक ढङ्गले अनुभूति प्राप्त गर्ने गरी हामीले अपुराउनेछौँ अवस्था महत्त्वपूर्ण समय दिनुभयो यसका लागि हामी धेरै धेरै धन्यवाद धन्यवाद